मन देखी मन समल का मध्यम स्पर्श करने विशुद्ध गजल को कार्यक्रम गजल पूंजा ना भुलनू साथी तथा रेडियो रेडियो मा, हरे को राती नेपाली रात बी दस बजे बर्खे भेलले छेक्यो आमा आउना पाइनँ तिजमा बर्खे भेलले छेक्यो आमा आउना पाइन तिजमा सधैँ दुःखले टेक्यो आमा आउन पाइनँ तिजमा बर्खे भेलले छेक्यो आमा आउन पाइनँ तिजमा सधैँ दुःखले टेक्यो आमा आउन पाइन तिजमा सानैमा पराएको घर सिउँदोभरि अर्कैको थर सानैमा पराएको घर सिउँदोभरि अर्कैको थर बाटा लखेट्यो आमा आउन पाइनँ तिजमा सधैँ दुःखले टेक्यो आमा आउन पाइनँ तिजमा पठायो अर्कैको देशमा अझ सानै थियो त्यसमा पठायो अर्कैको देशमा अझ सानै थियो त्यसमा किन मलाई देख्यो आमा आउन पाइनँ तिजमा सधैँ दुःखले आमा आउन पाइनँ घर कि भासु कमारी घरका बस्दा माखै नमारी घर कि भासु कमारी घरका बस्दा माखै नमारी घर भासु कमारी घरका बस्दा माखै नमारी मेरो नै सेक्यो आमा आउन पाइनँ तिजमा बर्खे बेलले सेक्यो आमा आउना पाइनँ तिजमा म धाउँदैछु लेख र बेसी तिम्रा जवाइ सधैँको पर्दैछ म धाउँदैछु लेख र बेसी तिम्रा जवाई सधैँको पारदेशी यस्तै कर्माले लेख्यो आमा आउन पाइनँ तिजमा बर्खे भेलले छेक्यो आमा आउन पाइनँ तिजमा सधैँ दुखले टेक्यो आमा आउन पाएन तिजमा सधैँ दुःखले टेक्यो आमा आउन पाएन तिज्मा यही मेरो आफ्नो गजल सँगसँगै नमस्कार अनि साहित्यिक र गजलीय विवादन कार्यक्रम गजलपुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण गजल मनहरूलाई रात्रिकालीन साहित्यिक र गजलीय विवादन आराम रही आरामताको कामना गर्दै मोटो भारत देशको माया बोकेर गजलपुञ्जको नयाँ श्रृङ्खला लिएर उपस्थित भयो प्राविधिक मित्र विशेष गजलपुञ्जको माली तपाईँकै भाइ साथी एसके वातावरण त्यसै इन्टरनेट अनलाइनमा डब्लु रेडियो साहज आवाज डट ओआरजी डट एनपी लगन गरेर पनि हामीलाई एकैसाथ एक विश्वभरि श्रवण गरिरहनु भएको होला नेपाली गजल विकास र उत्थानका निम्ति रेडियो साहज आवाजले उत्पादन गरेको कार्यक्रम गजल कुण्डको आजको प्रस्तुतिमा भने हामी मोती जयन्तीको एक सय शुभ अवसर पारेर गजल अभियान देवखुरीले यही यही भाद्र पन्ध्र गते बिरहत गजल साहज कार्यक्रम सम्पन्न गरेको छ सोही गजल साँझमा सर्जकहरूले गजलकारहरूले वाचन गर्नुभएका गजलहरू आजको बसैमा हामीले पुनः तपाईँहरूको लागि सुनाउनेछौँ हामी कार्यक्रममा अनुजदेखि अग्रजसम्मका स्रष्टहरूको गजल वाचन गर्ने गर्छौँ भने बिच बिचमा साङ्गीतिक गजल कसि राखेर पनि हाजहरूलाई आजको दिनसम्म मनोरञ्जन दिँदै आएका थियौँ यही क्रम आगामी दिनहरूमा पनि जारी नै रहनेछ भन्ने विश्वास रहेको छ आशा दिलाउन चाहन्छु या भरोसा दिलाउन चाहन्छु गजलपुञ्जको शुभारम्भमा देउखुरी गजल अभियानले सम्पन्न गरेको गजल साँझमा वाचन गरिएका गजलहरूमा सबैभन्दा पहिलो गजल रहेको छ यहाँनिर केडी एकलको गजल रहेको छ यो भसाइमा हाजरहरूको निम्ति केडी एकलको गजललाई यहाँनिर अगाडि सार्छु भित्री मूल मेरो सुका भित्री मेरो सुका अरु सामु मलाई माया अनि सन्तुष्टि मया अंतुष्टिनी दिए थे कुन जुनी को ऋण चुका हे ररू सामू मई झुका हेर भित्री मूल मेरे चुका हेर गये मया को डोरी ले कसी कसी बाधे मया को डोरी ले कसी कसी बाधे नि मत छोड़ी फुका हे रो कुुनी को ऋण चुका हे भित्री मूल मेरे चुका हेर गय अरु सामू मई झुका सँगै जिउने मर्ने बाचा कसम थियो सँगै जिउने मर्ने बाचा कसम थियो फेरि आउँथ्यो कि भनी ढुकाएर गयो मलाई त्यसै छोडी फुकाएर गयो भित्री मूल मेरो सुकाएर गयो अरू सामु मलाई झुकाएर गयो नदेखियो आत्माले न त आँखाले नदेखियो आत्माले न त आँखाले सुटुक्क फलचोरी लुकाएर गयो फेरि आउँथ्यौ कि भनी ढुकाएर गयौ भित्री मुल मेरो सुकाएर गयौ अरू सामु मलाई झुकाएर गयौ जाँदा जाँदै एकललाई सत्त शराब दियो। जाँदा जाँदै एकललाई सत्त शराब दिै माथि समाजमा ढुकाएर गयौ भित्री मुल मेरो सुकाएर गयौ अरू सामु मलाई झुकाएर गयो धन्यवाद हा मित्र केडिएकलको यो अत्यन्तै प्रेमी शृङ्गारी गजलपछि पुनः हजुरको निम्ति बिर्साउने अनुमति माग्छु यहाँनिर मेरो आफ्नै गजल रहेको छ सो अवसरमा मैले पनि गजल बासन गरेको थिएँ अबको वर्षैमा मेरो यो गजल वर्षौँदेखि वर्ष कि हरेक कुरामा वञ्चित छन् छोरीहरू वर्षौँदेखि वञ्चित छन् छोरीहरू दैत्य रूपी पुरुषबाट भयभीत छन् छोरीहरू वर्षौदेखि हरेक कुरामा वञ्चित छन् छोरीहरू दैत्य रूपी पुरुषबाट भयभीत छन् छोरी खुल्लम खुल्ला लुटिनु मारिनु नयाँ नौलो हो र खुल्लम खुल्ला लुटिनु मारिनु नयाँ नौलो कहाँ हो र खुद आमाकी गर्मा असुरक्षित छन् छोरीहरू वर्षौँदेखि हरेक कुरामा असुरक्षित छन् छोरीहरू नारी हुनु आमा हुनु भाग्यानिक सराप भनेर नारी हुनु आमा हुनु भाग्य छानिकी श्राप भनेर आफ्नो अस्तित्व आफैदेखि चकित छन् छोरीहरू वर्षौँदेखि हरेक कुरामा वञ्चित छन् छोरीहरू बच्चा पाउने साधन भन्दा माथि उठ्न सके भने बच्चा पाउने साधन भन्दा माथि उठ्न सके भने एक पक्कै सारा संसार जित्छन् छोरीहरू वर्षौँदेखि हरेक कुरामा वञ्चित छन् छोरीहरू गजलको अन्तिम सेरो हारेका कुता हारेका कुरा कति गर्ने हारदा हार्दै जितेकाहरू पनि त हारेका कुरा कति गर्ने हारेका कुरा कति गर्ने हारदा हार्दै जितेका कुराहरू पनि त राष्ट्रपति बनेर पनि त सम्मानित छन् छोरीहरू वर्षौँदेखि हरेक कुरामा वञ्चित छन् छोरीहरू दैत्य रूपी पुरुषबाट भयभीत छन् छोरीहरू दैत्य रूपी पुरुषबाट भयभीत छन् छोरीहरू धन्यवाद मेरो गजल पछि पुनः अर्को गजलको पालो रहेको छ यहाँनिर गजलकार मित्र वाइबी जिएमको गजललाई म पुनः अगाडि सार्छु हजुरहरूको निम्ति जुन दिन गुलाबको फुल दिएकी थियौ जुन दिन गुलाबको फुल दिएकी थियौ तिम्रै हुन्छु भन्ने कबोल दिएकी थियौ हो म त्यही उपहारको कुरा गर्दैछु हो म त्यही उपहारको कुरा गर्दैछु नैनभरि आँसोको मल दिएकी थियौ नैनभरि मोल दिएकी थिए नमस्कार म वाइविज अब मेरो गजल वाचन गर्ने अनुमति माग्दछु अचेल अचेलमा अनेक थरी सोचिरहन्छु जीवन के हो घरि घरि सोचिरहन्छु अचेलमा अनेक थरी सोचिरहन्छु धर्मले देखायो न विज्ञानले देखायो अरे धर्मले देखायो न विज्ञानले देखायो कहाँ जान्छ मानिस मरि सोचिरहन्छु कहाँ जान्छ मानिस मरि सोचिरहन्छु जीवन के हो कि सोचिरहन्छु त सानो मा यही भन्छ दुनियाँले त सानो मा यही भन्छ दुनियाँले कहिले होला बराबरी सोचिरहन्छु जीवन के हो घरि घरि सोचिरहन्छु आफन्तै बाट यहाँ शोषणमा परे कि आफन्तैबाट यहाँ शोषणमा परे कि कति छन् बिचरी सोचिरहन्छु जीवन के हो घरि घरि सोचिरहन्छु एक दिन सबैले छोड्नै पर्छ यो संसार अरे एक दिन यो एक दिन सबैले छोड्नै पर्छ यो संसार अरे एक दिन सबैले छोड्नै पर्छ यो संसार कहाँ जाउँ हतार गरी सोचिरहन्छु जीवन के हो घरि सोचिरहन्छु हर प्रहर यादहरू आउँदा यादहरू आउँदा अरे हर प्रहर तिम्रा यादहरू आउँदा आँसु पानी सही सोचिरहू जीवन के हो घरि घरि सोचिरहन्छु जीवन के हो घरि घरि सोचिरहन्छु धन्यवाद वाइबी जिमको यो अत्यन्तै दमदार गजल पुनः यहाँ नारी श्रेष्ठ हुनुहुन्छ अबको बसाइमा सन्जुमा गरेको गजल अगाडि सार्न चाहन्छु उहाँले यसरी यस्तो भन्नुहुन्छ आफ्नो गजल मार्छ तिज आयो माइती घर सम्झेर आयो माइती घर सम्झेर घर आँगनको शीतल भर सम्झेर आउन पाइन आमा यो तिटमा माइती घर आउन पाइनँ आमामा यो तिटमा माइती घर तिम्रो हातको मिठो डर सम्झेर रुन्छु तीट आयो माइटीघर समझे रोंचू घर आंगन को शीतलघर समझे रोंचु बुद्धिस्ट काल को सासू ससुरा खादी श्रीमान मेरो बुद्धिस्ट काल ससुरा खादी श्रीमान मेरो कसरी धान् आमा पढ़ाईथर समझे रोंचु तीट आयो मईर समझे रोंचु घर आगन को शीतलघर समझे रुंचु मारुती रसुरी में मा नाचे होलां संगी गाँव में मारुती रसुरी नाच्ते हो संगी, एता निर्जन यार्थी सहर समझे रहु तीज आयो घर, समझे रहु घर आंगन को शीतलभर समझे रु अंतिम चेर दस आिहार आवला ये पर्ला बारम्बार दस आिहार आवला ये पर्ला बारम्बार मेरे बातों मेरे पाइला कुर्ने बगर समझे रहु तीज आयो माइती घर समझे रहु घर आगन को शीतलभर समझेरहरू छु शराबन्को शीतलभ समझेरहरू धन्यवाद अह मित्र पके पनि अत्यन्त यो मार्मिक गजलपछि सन्जु मगरलाई नै लक्षित गरेर उहाँकै गजलमा मैले उहाँको प्रश्न रूपी गजलमा मेरो यस्तो उत्तर रहेको एउटा मेरो केही पुरानो गजल यहाँनिर वाचन गर्न चाहन्छु तिज आयो बहिनी माइती घर सम्झेर नर्वएँ तिज आयो बहिनी माइती घर सम्झेर नर्वै आमाले पकाएको हो तिजको दर सम्झेर नर्वएँ तिज आयो बहिनी माइती घर सम्झेर नरोए आमाले पकाएको तिजको डर सम्झेर नरोए दाजु परदेश भाइ कलेज आमा सधैँको बिरामी दाजु परदेश भाइ कलेज आमा सधैँको बिरामी हाम्रा बुढाबाबा आउने डगर सम्झेर नरोए तिज आयो बहिनी माइती घर सम्झेर नरोए हल्ला सुन्छु बाबै तिज हरायो तिम्रो सहरतिर हल्ला सुु बाई तीजरायो तिम्रो सहारे होल उन्नी सहार समझे न रोए तीज आयो बैनी माइती घर समझे न रोए कस्ती जस्ती भानी घर बार धाने कस्ती तिमरी सासू जस्ती भानी घर बार धाने रिसौदा कहीं पति बर समझे नरोएं तीज आयो बैनी माइती घर सम्झेर नरोएँ आमाले पकाएको तिजको उदार सम्झेर नरोए आमाले पकाएको तिजको दर सम्झेर नरोए मित्रहरू सन्जु मगरको यो गजललाई लक्षित गरेर मैले आफ्नै गजल हानेर वाचन गरेँ त्यसै गरी अर्की नारी श्रेष्ठ हुन्छ यो बसाइमा लक्ष्मीले अबको वर्षमा लक्ष्मीलाई किसानी बन्न आउँदैछु विदेशबाट फर्किएर नौलो म बिहानी बन्न आउँदैछु विदेशबाट फर्किएर अब म किसानी बन्न आउँदैछु विदेशबाट फर्किएर नौलो म बिहानी बन्न आउँदैछु विदेशबाट फर्किएर मुटुमा यादले पिरोल्दै बिताका ती पलहरू सम्झि सम्झी मुटुमा यादले पिरोल्दै बिताका ती पलहरू सम्झि सम्झी देशको सिरानी बन्न आउँदैछु विदेशबाट फर्किएर अब म किसानी बन्न आउँदैछु विदेशबाट फर्किएर सजाका ती स्वपना पुरा गर्नलाई फर्सौ वर्ष पहिलेका सजाका ती सपना पुरा गर्नलाई वर्षौँ वर्ष पहिलेका पीषको निशानी बन्न आउँदैछु विदेशबाट फर्किएर नौलोमा बिहानी बन्न आउँदैछु विदेशबाट फर्किएर गजलको अन्तिम जीवन मृत्युको दो साँझमा परि बहिनीले भन्छन् रे जीवन मृत्यु को ढोसाजमा बहनी रे अझ म बिरानी बनना आदेश बाटर्किए नौ लो मिहानी बनना आदेश फर्किए अब म किसानी बनना आदेश बाट फर्किए नौ लो मिहानी बनना आदेश फर्किए त्यस गजल साँझमा गजल वाचन मात्रै भएनन् साङ्गीतिक गजलले त्यस माहौललाई पक्कै पनि त्यस माइफुललाई अत्यन्तै रोमाञ्चित र पुलित गराएको थियो हरेकको मनलाई पुलकित गराएको थियो त्यस गजल साँझले त्यही बसाइमा गायककार तथा सङ्गीतकार यादव योगीले एउटा यो गजललाई सङ्गीतमय बनाउने कोसिस गर्नुभएको थियो अबको बसाइमा यादव योगीको सुमधुर स्वरमा यो साङ्गीतिक गजल अगाडि सार्छु माया मंद मंद हुन्छ यस्तै यस्तै साङ्गीतिक गजल रहेको छ अबको बसाइमा यादव योगीको सुमधुर स्वरमा माया मंद मंद हुन्छ यही साङ्गीतिक गजल अबको बसाइमा आज मैले जीआर पौडेलको रचनामा डिआर पौडेलले रचना गर्नुभएको गीत यहाँहरूको माझमा राख्छु माया मन्द मन्द भए सुनमा सुगन्ध हुन्छ माया आफै अन्ध होइन माया गर्ने अन्ध हुन्छ यसलाई मैले आफ्नो एउटा सङ्गीत गर्ने कोसिस गरेको छु म पनि एउटा सिक्ने विद्यार्थी हो यहाँ कहीँ कतै गल्ती भएमा क्षमा चाहन्छु यहाँहरूले मिलाएर सुनिदिनु होला धन्यवाद <स्तेथ> मन्द मन्द भए सु सुन मान सुजन हुन्छ माया मन्द वन भई मन को इच्छा एउटा बचे त हर गोरा मनको छोटा बा सुनामी भेल आउन सक्छ जलमुखी फुट्न सक्छ माट मन्द हुन्छ the right, right. way मित्रहरू यो साङ्गीतिक गजलपछि पुनः हजुरहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल, का गजल फोनमा अब पुनः म अर्का गजलकार अगाडि सार्छु यहाँनिर उहाँ बसन्त ओली बसन्ती हुनुहुन्छ अबको बसाइमा बसन्त ओली बसन्तीको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु बसन्त ओली बसन्तीको गजल अबको बसाइमा नमस्कार म बसन्त ओली बसन्तीबाट मलाई अरे मलाई प्यारी भन्न मन लाग्छ अनि काली भन्न मन लाग्छ मलाई प्यारी भन्न मन लाग्छ अनि काली भन्न मन लाग्छ किन किन सबैभन्दा दिलवाली भन्न मन लाग्छ तिमीलाई प्यारी भन्न मन लाग्छ अनि काली भन्न मन लाग्छ किन किन सबैभन्दा दिलवाली भन्न मन लाग्छ भन्न पाइन्छ कि पाइँदैन अरे भन्न पाइन्छ कि पाइँदैन पाइन्छ कि पाइँदैन भन्न पाइन्छ कि पाइँदैन भविष्यमा तर तिमी जन्मे हुर्कीको घरलाई चसुराली भन्न लाग्छ <merits> तिमीलाई प्यारी भन्न मन लाग्छ काली भन्न मन लाग्छ तिम्रो सानी सानी बहिनीलाई जब बाटोमा हिँडेको देख्ने गर्छौ हिँडेको देख्ने गर्छौ तिम्री सानी सानी बहिनीलाई जब बाटोमा हिँडेको देख्ने गर्छौ तिम्रो सानी सानी बहिनीलाई जब बाटोमा हिँडेको देख्ने गर्छु उनकै नजिक गएर वै सालिस भन्न मन लाग्छ तिमीलाई प्यारी भन्न मन लाग्छ अनि काली भन्न मन लाग्छ म माग्न आउँछु है भन्दा तिमीले तिन चार वर्षपछि भन्छौ तिमीले तिन चार वर्षपछि भन्छौ म माग्नु आउँछु है भन्दा तिमीले तिन चार वर्षपछि भन्छु अरे तिन वर्षपछि भन्छौ म माग्नु आउँछु भन्दा तिमीले तिन चार वर्षपछि भन्छौ तर मलाई भने नाइके इस पारी भन्न मन लग तिमें प्यारी बनना मन लग काली बनना मन लग ए सुंदर गजल सब वाचन करने वाचन करने अंतिम शेर जब एर गजल सब वाचन करने मित्री मनला तिम प्यारी बनना मन लग काली बन मन लग कबंदा हित्रहरू बसन्त ओलीको यो गजलपछि पुनः हजुरहरूलाई मन पऱ्यो होला र तालीले यो माहौललाई तताएको छ भन्ने हजुरहरूले पनि महसुस गर्नुभयो होला पक्कै पनि यहाँनिर म पुनः नारी, नारी साँझ बिहान चुलो फुकेर बस्न सक्दिन आमा आज भान्सामा नुन सकियो त्यो पनि सकिँदैछ आज भान्सामा नुन सकियो त्यो पनि सकिँदैछ भन्दै अब यो सब फुकेर बस्न सबिन आमा सधैँभरि म लुकेर बस्न सबिन आमा साँझ बिहान चुलो फुकेर बस्न सक्दिन आमा लङ्कँदै गर्दा यात्रामा तान्न खोज्दै छन् खुट्टा लङ्कँदै गर्दा यात्रामा तान्न खोज्दैछन् खुट्टा हिँड्छु लत्याउँदै सुकेर बस्न सबिन आमा सधैँ मझेरीमा लुकेर बस्न सक्दिन आमा अझङ्ग पर्खालहरू लगाऊ ढलाएर निस्कन्छु झुकिएर बचाउँदै अस्तित्व बनाउनु छ पहिचान बचाउँदै अस्तित्व बनाउनु छ पहिचान म अरूको नाम झोकेर बस्न सक्दिनँ आमा सबै मधेरीमा लुकेर बस्न सबै साथ बिहान फुकेर बस्न सबै साथ बिहान फुकेर बस्न सबै धन्यवाद यमुना गजल गजलपछि अब अगाडि आउँदै हुनुहुन्छ अर्का गजलकारभित्र आशिष बिहान आउँदै हुनुहुन्छ कोही सरकारको त्यो चाला देखेर डराउँछन् यस्तै यस्तै शब्द रहेको गजल रहेको छ अबको वस्तैमा आशिष बिहेमलाई अगाडि सार्छु सरकारको त्यो चाला देखेर डराउँछन् सरकारको त्यो चाला देखेर डराउँछन् ज्याजारकोटी पखाला देखेर डराउँछन् सरकारको त्यो चाला देखेर डराउँछन् जजारकोटी पखाला देखेर डराउँछन् आफूलाई नै निदर खान्ने ती घोराहरू आफूलाई नै निडर खान्ने ती गोराहरू साँच्चै डो बाटोमा काला देखेर डराउँछन् सरकारको त्यो ताला देखेर डराउँछन् जाजारकोटी पखाला देखेर डराउँछन् लगाउँछन् हिरामोती धनी भनाउँदाले लगाउँछन् हिरामोती धनी भनाउदाले गरिब सुनका बाला देखेर डराउँछन् सरकारको त्यो ताला देखेर डराउँछन् जाजारकोटी पखाला देखेर डराउँछन् कदलको अन्तिम सेर माइं डुबुल्क रमाइन को प्याला देखे डरा को देखे डराजार कोटी पखाला देखे डरा जजार कोटी पखाला देखे डरा मित्र गियमको अत्यन्तै दमदार गजलपछि यहाँ अर्की नारी श्रेष्ठ हुनुहुन्छ यसपछि हामीले एउटा साङ्गीतिक गजल, सा गजल। सोही माहौलमा सङ्गीतमय गरिएको थियो भनौँ भने पहिलोपटक त्यहाँ गाइएको थियो सन्तोष रजौज सन्तोष रजौरेको सोमधुर शर्मा दाङका हुनहार गजलकार प्रबल विष्टका शब्दहरू हामीले श्रवण गर्नेछौँ त्यसपूर्व त्यसपूर्व गजलकार दिपाधि दालको यो गजलमा हामीले यहाँनिर श्रवण गर्छौँ धन्यवाद सञ्चालक मित्र म घरबाट निस्कदा सधैँ मेरी आमाले भन्छन् सायद छोरी आमा र बुहारी हुनुको पिडाली होला नानी साँझ कहिल्यै न हिँड्नु समयमा घर तर आज त्यही समयसँग कुस्ती खेल्दै म यहाँसम्म तपाईँहरूमा गजल बाचमा आएकी छु गजल वाचन गर्छु साहित्यको यस्तै उपचार प्रहार गरेर साहित्यको प्रहार गरेर समाजलाई फुलाउँछु फुलाउँछु साहित्यको यस्तो एउटा धारिलो प्रहार गरेर समाजलाई फुलाउँछु फुलाउँछु बसन्तको बाहार बनेर एक तारा आफ्नै भए नौलाख तारा किन चाहियो एक तारा आफ्नै भए नौलाख तारा किन चाहियो झुपटीमै झुपटी नै सजाइदिन्छु बस दरबार बनेर साहित्यको एउटा यस्तो एउटा धारिलो प्रहार गरेर समाजलाई फुलाउँछु फुलाउँछु बसन्तको बहार बनेर म जान्दिनँ र जान्न चाहन्न पनि के हो त्यो लेलिन बाद र मार्क्सवाद म जान्दिनँ र जान्न चाहन्न पनि के हो त्यो लेलिनवाद र मार्क्सवाद बरु तिर्सको निम्ति केही गर्छु मोती र भानुभक्तको अवतार बनेर साहित्यको बने यस्तो एउटा धारिलो प्रहार गरेर समाजलाई फुलाउँछु फुलाउँछु वसन्तको बहार बनेर जसले जे जी भनोस् त्यसमा कुनै सवाल छैन जसले जे जी भनोस् त्यसमा कुनै सवाल छैन शब्दमा नै हिँड्छु बारु तरवार बोकेर साहित्यको यस्तो एउटा धारिलो प्रहार गरेर बहार बनेर यो गजल पछि दिपाधिको यो गजल पछि यो बसाइलाई म सङ्गीतमै बनाउन चाहन्छु गजलमै बनाउन चाहन्छु अझ साङ्गीतिक गजल, गजल हाजिरोको निम्ति पेस गरेर सिसाको घर रहेछ म थाहा भयो यस्तो यस्तै साङ्गीतिक गजल छ सा अबको भसाइमा प्रबल विष्टको शब्दमा सन्तोष र जौरिएको मधुर स्वरमा यो गजल हजुरहरूको निम्ति अगाडि सार्छु घर रहे क्षमा उहा Hey, uh hey. -huh. Uh -huh. uh -huh. uh -huh. सन्तोष रजरेक मधुर शर्मा साङ्गीतिक गजल हजुरले श्रण गरिसक्नु भएको छ हामी कार्यक्रम गजलपुञ्जको बसाइमा छौँ तपाईँले यतिखेर मात्र रेडियो खोली सुन्दै हुनुहुन्छ भने यो सामुदायिक रेडियो साझ आवाज अठासी हामी कार्यक्रम गजलपुञ्जको बसाइमा छौँ यतिखेर मलाई आफ्ना सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्दै प्राविधिक मित्र विश्वले भनी माछु आवाजमा गजलपुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवार हामीले केही दिन अगाडि मात्रै मोतिराम भट्टको एक सय एकाउन्नौ जन्म जयन्ती मनाएका छौँ लमहीमा एक गजल साँझ सम्पन्न गरेका छौँ देउखी गजल अभियानले यस कार्यक्रमलाई आयोजना गरेको थियो हामी अभियन्ताहरू थोरै थियौँ तर पर्याप्त मात्रामा थियौँ यो वृहत गजल साँझलाई सम्पन्न गरेका छौँ अत्यन्त खुसी लागेको छ सो माहौलमा रम्न पाउँदा सो माहोल सो माहौललाई आयोजना गर्न पाउँदा यसो भनेर बनिरहँदा पक्कै पनि एक गजल सर्जक हुनुमा अलगै मजा अलगै महसुस मैले यहाँनिर आभाज गरिरहेको छु पुनःमा अन्य गजलकार मित्रहरूले गजल वाचन गर्नुभएको छ उहाँका गजलहरू अगाडि सार्छु यो बसाइमा आउँदै हुनुहुन्छ गजलकार सुरेश सुमन डाङ्गी हुनुहुन्छ यो वसाइमा सुरेश सुमन डाङ्गीको गजललाई अगाडि सार्छु झोला आँसुको हिसाब थियो कतै झोला आँसुको हिसाब थियो जिन्दगीमा एउटा मात्रै त किताब थियो छुट्टै छ कतै झोला आँसुको हिसाब थियो जिन्दगीमा एउटा मात्रै त किताब थियो नसोध्नु नसोध्नुहोस् के थियो के थिएन त्यसमा नसोध्नुहोस् के थियो के थिएन त्यसमा कसैले फिर्ता पठाएको गुलाब थियो छुट्टै छ कतै झोला आँसुको हिसाब थियो समयले समयले थुप्रै प्रश्नहरू गरेको थियो मसँग समयले थुप्रै प्रश्नहरू गरेको थियो मसँग खाम बन्द गरी सम्हालेको जवाब थियो छुट्टै छ कतै झोला हाँसोको हिसाब थियो यसको अन्तिम चिर रुनेहरूका लागि त संसार पनि सानो छ रुनेहरूका लागि त संसार पनि सानो छ हाँसले बहाना एक बोतल सराब थियो छुट्टै छ कतै झोला हाँसोको हिसाब थियो धन्यवाद आहा गजल नारी ना के मैले श्रेष्ठ अतीक्ष पढाइसँग तिम्रो हल्ला चलेको कुरा के सुनाउँ र मैले दिल जलेको कुरा माया भन्ने चिजमा गर्नु छ अनुसन्धान माया भन्ने चिजमा गर्नु छ अनुसन्धान अमृत रोप्दा पनि जहर फलेको कुरा के सुनाउँ र मैले दिल जलेको कुरा लेख्दैछु है मैले पाउँदा चोटैचोट लेख्दैछु है मैले पाउँदा चोटै चोट भावीले लेनी मलाई सधै छलेको कुरा मुटुभित्र मेरो आगो बलेको कुरा गजलको अन्तिम शेर आत्मा लुटी लग्यौ बाकी छ फोक्रो शरीर आत्मा लुटी लग्यौ बाँकी छ फोक्रो शरीर सुन्छौ पक्कै छिटै शरीर ढलेको कुरा जलेको कृति प्रतीक्षाको यो गजलपछि अब अगाडि सार्न चाहन्छु म गजलकार परवल विष्टको हिमाल पहाड तराईलाई यस्तै के भन्दै हुनुहुन्छ अब उहाँकै मुखार बिन्दुबाट उहाँकै गजल श्रवण गराउँ हिमाल पहाड तराई जोड्ने भावनाको पुल बनाउँछु हिमाल पहाड तराई जोड्ने भावनाको पुल बनाउँछु हेर्दै जानुस् नेपाललाई म बगैँचाको पुल बनाउँछु जात जाति भाषा धर्म बेचको कालो पर्दा हटायो जात जाति भाषा धर्म बिचको कालो पर्दा हटाई सबै जाति धर्म मिलाई, एउटै मात्र गुल बनाउँछु हेर्दै जानुस् नेपाललाई म बगैँचाको फूल बनाउँछु तराईको बाँझो खेतमा धानको बाला झुलाउन तराईको बाँझो खेतमा धानको बाला झुला हुन ठाउँ ठाउँको पहाड फोडी पानी बग्ने मुल बनाउँछु हे जान मगैचा को फूल बना मेथी देखी कालीसम काली को सीमा रक्षा करने मेथी देखी कालीसम देश को सीमा रक्षा करने देशभरी ठावहर को फूल बना हूं नेपाल मगैंचा को फूल बना संपूर्ण जनता जनता को भावनाको कदर गर्दै सम्पूर्ण जनताको भावनाको कदर गर्दै सबैलाई मान्ने हुने देशमा एउटा रुल बनाउँछु हेर्दै जानुस् नेपाललाई म बगैँचाको फूल बनाउँछु हिमाल पहाड तराई जोड्ने भावनाको फूल बनाउँछु धन्यवाद त्रहरू परमल विष्टको गजलपछि अगाडि आउँदै हुनुहुन्छ अत्यन्तै शृङ्गारी गजल अत्यन्तै सबैको मनमुटुलाई सहयोग गजल छ यहाँनिर गौरव राहुल हुनुहुन्छ तिमी मात्र तिमी खास भएपछि यस्तै यस्तै भन्दै हुनुहुन्छ अबको बसाइमा गौरव रावलको गजल अगाडि सार्छु यहाँनिर तिमी मात्र तिमी खास भएपछि म विशेष गरी प्रेम प्रेमको विषयमा गजल लेख्छु तिमी मात्र तिमी खास भएपछि तिमी मात्र तिमी खास भएपछि तिम्रो माया दुई छाक टार्ने घाँस भएपछि तिमी मात्र तिमी खास भएपछि तिम्रो माया दुई छाक टार्ने घाँस भएपछि विज्ञान अनि गुरुत्वाकर्षण गलत छ म दावा गर्छु विज्ञान अनि गुरुत्वाकर्षण गलत छ म दावा गर्छु तिम्रो एक नजरले यो दिल कपास भएपछि तिमी मात्र तिमी खास भएपछि भ्रष्टाचार राजनीतिमा छिर्न खोजेको होइन भ्रष्टाचार अनि को अब के कुछ कर भ्रष्टाचार अयमितता को अब के कुरा कर मेरो दिल को दैल छोड़ी उनको अंत बास भिमी मत तिमी खास भदिरा पिना आजकल भट्टी धावन छोड़े मदिरा पिना आजकल भट्टी धावन छोड़े आपा नहीं मदिरा गिलास भै तिमी मत तिमी खास भैप तिम्रो मया दुछाकर् घास भजल को अंतिम सेप मसाङ घाटको सन्नाटाले बोलाए जस्तो लाग्छ मसाङघाटको सन्नाटाले बोलाए जस्तो लाग्छ तिम्रो पर्खाइमा यो शरीर लास भएपछि तिमी मित्रहरू गौरव राहुलको यो गजल हजुरहरूले श्रवण गरिसक्नु भएको छ अब हामी अगाडि सार्छौँ यहाँनिर भोजराज थापाको गजल उहाँ भन्नुहुन्छ चन्द्र लोकी परी धरतीमा झरी यस्तै केही भन्दै हुनुहुन्छ उहाँकै मुखार बिन्दुबाट गजल श्रवण गरौँ न त यहाँनिर लाग्यो चंद्र लोककी परिधरतीके जस्तो रातो लाने ऊ उनला कतई देखे जो लगो रातो लाने ऊ उनलाई कतई देखे जस्तो लगे अली खोप्टो मटोपारी पारी लजा होली खोपटो मंटोपारी लजाऊ लजाऊ लुकीुक लुकी हेन्के जस्तो लुकुक इसे जस्तो लगे रातो लाने ऊ उन कतई देखे जस्तो लगे अगि गाएको गजल ने अगि गाएको गजल ने मेरे मन छोना अगि गा तो गजल मेरे मन छोना मेरे नाम में उनके गजल लेखे जो लगे रातो लाने ऊ उनला कतई देखे जस्तो लगे चंद्र लुक्की परिधर्ती टेके जो लगे चंद्र लुक्की परीधरतीके जस्तो लगे धन्यवाद शृङ्गारी गजल श्रृङ्गारी गजल तपाईँले भोजराज थापाको यो गजलपछि हामी यहाँनिर पुन सुन्छौँ अर्की नारी श्रेष्ठ हुनुहुन्छ पुष्पा केसी हुनुहुन्छ तिम्रै लागि भएर कहाँ देवकरी देउखुरीसम्म आएका कुरा गर्दै हुनुहुन्छ कसका लागि आउनु भएको त्यो सुना हजार नजर बाटो बच्चे आज गजल आज सुन्ने कसम सा हजार नजरबाट बस्दै तिम्रै लागि बस्दै तिम्रै लागि आएकी छु तिमीले बोलायौरो आज यो साथमा मैं खोज यहांसम आए खोज यहांसम आए तीमवटी को बीचम पाएकु पक्की वहां कस को मयाजल में फसर देवखुरी समय आने भाग हम बोझ ये वहां को गजल बा हमी पुष्पा केसी को गजल पी हम गजलकार टीका बस्ने को गजल यहां सर्व कर देश जल्दा तिमी रहर में थियो या जहर में थो ये वहां के मुखार बिंदु खास के रह में थौ राष्ट्रीयता ढल्दा तिमी रह में थौ देश जल्दा तिमी रह थियौ। 10 दस गजा पारी को योजना र निर्देशन 10 गजापारी को योजना र निर्देशन ले तिमी रह में थौ ढल्दा तिमी रहर में थौ देश जल्दा तिमी रह में एक चिमती नून का एक चिमती नून का तिम्रो आपने घर भि एक चिमती नून का निम्ति तिम्रो आप घर भि मार चल्दा तिमी रहर में ढल्दा तिमी राष्ट्रीय ढल्दा तिमी रहर देश में देश जल्दा तिमी रहर में रोग भोग रोक ले मृत्युवरण करे कि रोग भोग रोक ले मृत्युवरण करे कि आमा गा तिमी रर में थौ देश जल्दा तिमी रर में थे ढल्दा तिमी रहर में थे मेरे अंतिम चेहर आपने का सपना परिवेश बांचने सपना दन दनी बल्दा तिमी रर में थेउ ढल्दा तिमी रर में देश जल्दा तिमी रर में थे ढल्दा तिमी रहर में थे धन्यवाद टीका बस्ने गजल पधुसूदन ओली साज को समय चा, नउड़ी उड़ाने के नड़ने शांतिमय वातावरण बनाने वहां वहांक मुखार बिंदु श्रवण करूदन ओली चरालाई चलाउँछौ किन तिमी आफै शान्ति बन परेवा उडाउँछौ किन wow. wow. स्वाद कस्तो छ पसिनाको स्वाद कस्तो छ पसिनाको यो मजदुरलाई सोधौँ स्वाद कस्तो छ पसिनाको यो मजदुरलाई सोधौँ शीतल छायामा बसेर अन्दाज लगाउँछौ किन साँझको समय छ चरालाई चलाउँछौ किन तिमी आफै शान्ति बन परेवा उडाउँछौ किन आफ्नोसँग नै झगडा गरी हिँड्छौ तिमी आफ्नोसँग नै झगडा गरी हिँड्छौ तिमी साथित्वको लागि फेरि हात पढाउँछौ किन साँझको समय छ सा चरालाई चलाउँछौ किन तिमी आफै शान्ति बन परेवा उडाउँछौ किन प्रेमको रूप हो सब त्याग तपस्या र पूजा प्रेमको रूप हो सब त्याग तपस्या र पूजा यसको अन्तरमा प्रश्न कोही उठाउँछौ किन साँझको समय छ चरालाई चलाउँछौ किन तिमी आफै शान्ति बन परेवा उडाउँछौ किन अन्तिम शेर रहेको छ सक्छौ भने गर सेवा धर्म तिमी कमाउँछौ सक्छौ भने गर सेवा धर्म तिमी कमाउँछौ होइन भने गरिब दुःखीलाई तड पाउँछौ किन साँझको समय छ चा, चरालाई चलाउँछौ किन तिमी आफै शान्ति बन परेवा उडाउँछौ किन धन्यवाद मित्रहरू सके पनि भदर सुदन ओलीको यो गजल गजलपछि अगाडि म गजल सार्न चाहन्छु अर्जुन सरको प्रिया त्यसै त ऊ मरेको छ नमार न प्रिया पवित्र प्यार फन्दामा नपार न प्रिया तिम्रो सरकार भने तिम्रो सरकार भनेपछि के पायो र उसले निगामा फुलेको फुल नधार न प्रिया लालमो लाइले लालमो लाइले त्यो दान त्यो सिफारिसको बाहनाले नटार न प्रिया निगाहमा फुलेको फुल नधार प्रिया मैदानमा उत्रिएर खेलाडी खेल्दैछ मैदानमा उत्रिएर खेलाडी खेल्दैछ गोल गर पेनाल्टीमा नहार प्रिया सिफारिसको बाहनाले नटार न प्रिया कतै आँसुको भेल छ कतै आँसुको भेल छ कतै बर्खे पहिरो भुटुन बनाई आँसुको न तार नप्रिया गोल गर पेनाल्टीमा नहार नप्रिया तिम्रो फाइदाको लागि तिम्रो फाइदाको लागि नदी नाला थुन्यौ तिम्रो फाइदाको लागि नदी नाला थुन्यौ यता मेरो डुक्छ बस्ती नबार नप्रिया भुटुन बनाई आँसुको नताार नप्रिया गोल गर पेनाल्टीमा नहार नप्रिया झ्याली पिटलान झ्याली पिटलान जनकले जनकले पिटलान जनकले जनकपुरमा जानी शिवधनु नसार न क्रिया पवित्र प्यार थन्दामा नपार न क्रिया त्यसै त ऊ मरेको छ नमार नप्रिया निगाहमा पुलेको फुल नधार न प्रिया सिफारिसको बहनाले न टार नप्रिया हस्त धन्यवाद शुभराज अर्जुन आर। सरको यो गजलपछि अर्का गजलकार हुनुहुन्छ अर्को अभियन्ता हुनुहुन्छ बलुविवास हुनुहुन्छ बलुविवासले भन्दै हुनुहुन्छ म धेरै बोलेछु तिम्रै लागि भनेर भन्दै हुनुहुन्छ किन बोल्नुभयो त यहाँनिर श्रवण गरौँ नै त म धेरै बोले छु म धेरै बोले, बोले बेला रले जल्दै पग्लदै म जल्दै पग्लदै मैन शिखा जस्तै गरी जल्दै पग्लदै गरी म ऐन जस्तै रातमा बलेछु तिम्रै लागि कुनै बेला र रङ्ग दले तिम्रै लागि कुनै बेला यो दुनियाँले जेसुकै भनोस् यो दुनियाँले जेसुकै भनोस् रित जोडे यो दुनियाले जेसुकै भनोस् रित जोडी प्रितमै धलेछु तिम्रै लागि कुनै बेला म धेरै बोलेछु तिम्रै लागि कुनै बेला र रङ्ग दले छछु तिम्रै लागि कुनै बेला समय बद्लिन्छ समय बद्लिन्छ पर्खँदैन कसैलाई समय बद्लिन्छ पर्खँदैन कसैलाई बेताल चलेछु तिम्रै लागि कुनै बेला म फेरै बोलेछु तिम्रै लागि कुनै बेला र रङ्ग दले छछु तिम्रै लागि कुनै बेला अन्तिम शेर. विवास बनायो विवास बनियो कैयौँ त्यो जङ्घार तर्दा विवास बनियो कैयौँ त्यो जङ्ग जङ्घार रा रा करेप -करेप के भने हामी करिब करिब बाइस तेइस जना गजलकारहरू गजल स्रोम गरिसकेका छौँ हामीसँग अझै एक जना गजलकार हुनुहुन्छ उहाँका गजलहरू श्रवण गर्नेछौँ त्यसपछि हामी आजको बसाइबाटै बिट मारेर जानुपर्ने हुन्छ अबको बसाइमा हुनुहुन्छ देउखरी गजल अभियानका सल्लाहकार हुनुहुन्छ उहाँकै नेतृत्वमा हामीले यस देउखरी गजल अभियानलाई शुभारम्भ गरेका थियौँ उहाँकै सल्लाह सुझावबाट उहाँकै नेतृत्वबाट हामी यहाँसम्म आउन सफल भएका छौँ अत्यन्तै खुसी लाग्छ उहाँ देउखिरी गजल अभियानका धरोहर पनि हुनुहुन्छ उहाँले गर्दा हामीले यो कार्यक्रम सम्पन्न गरिसकेका छौँ उहाँको यो साथ यो, यो सद्भावका निम्ति हामी ऋणी नै उहाँको यो साथ सहयोग सथ सधैँ पाइ नै रहनेशा राखेका छौँ हामी गजल अभियन्ताहरूले अब हामी अगाडि सार्छौँ देउखुरी गजल अभियानका सल्लाहकार छविलाल कोपिला गजलका लागि देउखुरी क्षेत्रका धरहरविलाल कोपिलाको गजल अबको बसायमा यहाँनिर मुखार बिन्दुबाट माहौला तताएको गजल बाघ बन् बिराला यहां बाघ बन शराब पीएर मढोस मे बोल शराब पीएर बिराला यहां बाघ बन शराब पीएर मढोस में केब पीएर बनाई दुनिया का निम्छ आप का नियम लाज बिना आप शराब पीएर मढोस में शराब पीएर अरे यहाँ बोलने को यहाँ होला शराब कुरैले पीएर दाक लगा रावर लगाउ ढाक रावर लगाउ धाक रावर मर राम कर् शराब पीएर मधोसन शराब पीएर आकृति उजार पटक हेरे आकृति हजार पटक हेरे तरफ तरफ भरम में के देब पीएर मढ़ोस में के बोल शराब पीएर बिराला यहाँ बाघ बन शराब धन्यवाद अह मित्रहरू पक्कै पनि श्रवण गरिसक्नु भएको छ अत्यन्तै माहौल तताएको ता छ ताली र सिटीले यो माहौललाई अत्यन्तै पुलकित गराएको छ हजुरहरूले महसुस गर्नुभएको होला प्रत्यक्ष देख्न नपाए पनि श्रवण गरेर है अह मित्रहरू अब हामी एउटा श्रावी गजल श्रवण गर्छौँ खेम चौधरीको सुमधुर स्वरमा पिउँदिन भन्दा भन्दै पिलायो साथीले भनेर भन्दै हुनुहुन्छ खेम चौधरीको सुमधुर स्वरमा सोही महौौल में मा, सोही महौल तताई को गजल यिदी भंदा भाई पिलायो साथी लिए भरोसा दिलायो साथी ले भरोसा दिलाए श्रवण करेम चौधरी को मधुर स्वर में Blanda blanda bila yoh saathile Blanda blanda bila yoh saathile Machu bani bharo saadila yoh saathile Dilayo saathile माछु भनी भरो दिलायो साथीले दिलायो साथीले बिउ दिन भन्दा भन्दै बिलायो साथीले ब्योदिन भन्दा भन्दै बिलायो साथीले माछु भनी भरोसा लिलायो साथीले लिलायो साथीले माछु भनी भरोसा लिलायो साथीले लिलायो साथीले चढा के होस माहुन् थियो कोही ए चढा के होस माहुन् थियो कोही पिएर सा के होस माहुन् थियो कोही के होस माहुन् थियो कोही बे wini nazar milayo saathile vehas mai pani nazar milayo saathile mochu bhani bharo saathilayo saathile mochu bhani bharo hai ho saath le bilay ho saath le teri din ko zindagi ma लानु के छ तै दिनको जिन्दगीमा मरेर लानु के छ तै दिनको जिन्दगीमा मरेर लानु के छ मरेर ला लानु के छ भन्दै तनेर सङ्घ नचायो साथीले भन्दै तानेर सङ्घै नचायो साथीले माछु भनी भरो तिलायो साथ साथीले तिलायो साथीले माछु भनी भरो dilayo satile dilayo satile vyudin bhanda bhanje virayo satile vyudin bhanda bhanje virayo satile dilayo saath le dilayo saath le matu bhani bharta dilayo saath le dilayo saath le thank you त्रहरू यो साङ्गीतिक गजलपछि पुनः यो साङ्गीतिक गजलपछि पुनः हजुरहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजलपुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो सामुदायिक रेडियो साझ आवाज अठासी दशमलव तिन नेजलपुञको अवसायमा छौँ आज हामीले देखेरी गजल अभियानले आयोजना गरिएको बृहत गजल साजमा वाचन भएका गजलकार मित्रहरूका गजल हामीले आज हजुरहरूलाई पुन श्रवण गरायौँ यो विषयमा तपाईँहरू पनि आफ्नो ठाउँमा आफ्नो विद्यालयहरूमा कुनै पनि क्षेत्रमा आफ्नो यस दुखै गजल अभियानलाई बोलाउन चाहन। चाहनुहुन्छ आफ्नो ठाउँमा गजल अभियान देउखुरीको कार्यक्रमलाई बोलाएर गजल सिक्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गरेर नबिर्सनुहोला हामीलाई हजुरहरूले बोलाइसकेपछि हामीले पक्कै पनि जो सिक्न चाहनुहुन्छ गजल उहाँहरूलाई हामीले सिकाउनेछौँ प्रत्यक्ष हजुरहरूकै गाउँठाउँमा गएर हजुरहरूकै विद्यालयमा गएर हजुरहरूकै गाविसहरूमा गएर हामीले हजुरहरूलाई सिकाउनेछौँ पक्कै पनि तपाईँहरूले हामीलाई सम्पर्क गर्नुहोला जसको लागि हामीहरूले ठेगाना छानेछौँ जसको लागि ठिगाना रहेको छ रेडियोमै सम्पर्क गर्न सक्नुहुन्छ रेडियो साझ आवाज अठासी दशमलव तिन मेगाहरू जराब्ती अञ्चल देउखोरी गढबाहेक वर्का तिन मेगा त्यसै गरी तपाईँ सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा गएर पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ जसको लागि तपाईँले खोज्नुपर्ने हुन्छ रेडियो कार्यक्रम गजलपुञ्ज भनेर फेसबुकमा गएर खोज्नुहोला सामाजिक सञ्जाल फेसबुकमा त्यहाँ गएर पनि हामीलाई भेटाउन सक्नुहुनेछ त्यसै गरी इमेल इन्टरनेट चलाउनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ एसपी माथवर एट द रेट जिमेल डट कम भएर गजलपुञ्जको विषयमा आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ भने पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ यिनै ठेगानाहरू सँगसँगै यिनै भोला कोसरीहरू सँगसँगै यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण सम्पूर्णमा हृदयदेखि नै आभारी छु र यतिन्जेलसम्म आफ्ना सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक सियोजन गर्नु नै प्राविधिक मित्र विश्वलाई पनि हृदयदेखि धेरै धेरै धन्यवाद दिँदै आजको गजल गजलपुञ्जको माली तपाईँकै भाइ छोरो साथै एसपी माथोहरू पनि मिदा चाहन्छ सुत्ने तयारीमा भन्नुहुन्छ होला एकचोटि झ्याल ढोकाको चकोले हेर्नुहोस् त कतै खुल्ला पोख्छन् कि समय भर्खरै खराब छ झ्याल ढोका बन्द गर्नुहोस् रातिको समय छ तिर्खा लाग्ला करुवामा पानी पनि राख्नुहोस् बिरामी हुनुहुन्छ औषधि खानुहोस् तपाईँको बाक्य बल सुखसँग स्वस्थ रहनुहोस् लस्थ रहनुहोस् तपाईँको हात सधैँ सधैँ सृजनशील कारतर्फ लाम्किरहोस् अब शिष्ट समयमा जाँदा आफ्नै गजल वाचन गर्दै बिदा हुन्छु राम्रा मान्छे छिट्टै मारिन्छन हाम्रो नेपालमा राम्रा मान्छे छिट्टै मारिन्छन् हाम्रो नेपालमा अनि देशको विकास हुन्छ कछुवा तालमा राम्रा मान्छे छिट्टै मारिन्छन् हाम्रो नेपालमा अनि देशको विकास हुन्छ कछुवा तालमा यहाँ देश हाँक्नेहरू चिडियाखानामा बसी यहाँ देश हाँक्नेहरू चिडियाखानामा बसी नाचेका छन् विदेशी मदारीको चालमा राम्रा मान्छे छिट्टै मारिन्छन् हाम्रो नेपालमा हो ती बुढाबुढीले त्यसै भनेका होइन रहेछन् हो ती बुढाबुढीले त्यसै भनेका होइन रहेछन् दङ्गामा जिउ बिहु जोगाउन निकाल्मा अनि देशको विकास हुन्छ कसुवा तालमा झुपडीमा कुरै छाडौँ त्यो दरबारमा पनि झुपडीमा कुरै छाडौँ त्यो दरबारमा पनि के अभावले कोली चलेको थियो सालमा राम्रा मान्छे छिट्टै मारिन्छन् हाम्रो नेपालमा मा, मा बाहुलागेको केवल उनकै कारणले हो म बाहुलागेको केवल उनकै कारणले हो भयो छाडिदेऊ माथेलाई माथेकै हालमा राम्रा मान्छे छिट्टै मारिन्छन् हाम्रो नेपालमा अनि देशको विकास हुन्छ कछुवा तालमा कास हुन्छ जय गजल जय साहित्य शुभरात्री शुभ